त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन् स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यबाट जनथन अर्थात जुजुमानका अनुभव कथाका रूपमा सुन्छौं शुरूमा फुटपाथ अनि नाङ्लो पसल भनेर सानो स्तरको सम्झिने अनौपचारिक उद्यम अनि व्यवसाय नेपाली अर्थतन्त्रका लागि समस्या वा शक्ति यसबारेमा यो प्रस्तुति आज एकपटक सोच्नुहोस् त ठूला सटरहरू भाडामा लिएर पक्का देखिने पसल खोल्ने उद्यमी वा व्यापारी र बाटोको छेउमा मान्छेहरू सड़क पेटीमा प्लास्टिक बिछ्याइ सामान बेच्ने व्यापारीमा के फरक होला विचारदै जाने हो भने निकै भिन्नताहरू भेटिन्छन् तर सबैभन्दा ठूलो भिन्नता भनेको यी दुई व्यवसायहरूको कानुनी पहिचानकै का हुनुपर्छ स्थायीहरूमा भएका उद्यमहरूलाई औपचारिक र फुटपाथका पसललाई अनौपचारिक उद्यमका रूपमा छुट्याउन सक्छौ कुनै पनि देशको दिगो विकासका लागि औपचारिक र अनौपचारिक दुवै क्षेत्रको उत्तिकै भूमिका हुन्छ अनौपचारिक आर्थिक क्रियाकलापहरू प्राय सानो व्यवस्थापनमा असङ्गठित रूपमा सञ्चालित हुन्छन् यसका गतिविधिहरू सरकारको करको दायराभन्दा बाहिर हुन्छ यसो भए पनि यसलाई गैर कानूनी किनकि देशमा रोजगारी सृजना गर्न आय तथा उत्पादन बढाउन यस क्षेत्रको आफ्नो भूमिका रहिरहन्छ यस्ता पसलको कारोबार सानै हुने भए पनि धेरै मानिसहरू यस क्षेत्रमा काम गरिरहेका हुन्छन् यसैले समग्र रूपमा हेर्दा यसको आर्थिक कारोबारलाई ठूलै मान्न सकिन्छ अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अध्ययनले देखाएअनुसार नेपालमा लगभग अस्सी प्रतिशत जनसङ्ख्या रोजगारीको लागि अनौपचारिक क्षेत्रमा आश्रित छन् कृषिमा संलग्न जनशक्ति ज्यालाधारी काम गर्ने श्रमशक्ति भाडाका गाडी चलाउने चालकलाई अनौपचारिक क्षेत्रका कामदारको रूपमा लिन सकिन्छ कतिपय देशहरूमा अनौपचारिक क्षेत्रका कामदारहरूलाई संगठित गर्न विभिन्न प्रावधानहरू मिलाइएको हुन्छ हाम्रै छिमेकी मुलुक भारतमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूले संगठित सञ्जालको विकास गरेका छन् त्यसैगरी अफ्रिकी मुलुक जाम्बियामा अनौपचारिक क्षेत्रमा कामदारहरूले लुसाका अनौपचारिक व्यापारिक सङ्गठनको स्थापना गरेका छन् यी संगठनहरूले उनीहरूको आर्थिक राजनैतिक र रा, सामाजिक अधिकारहरू सुरक्षित गर्न मद्दत पुर्याउँछ हाम्रो मुलुकमा पनि कम आयस्रोत भएका अधिकांश नेपाली अनौपचारिक व्यापारमा नै संलग्न छन् यसै कारणले गर्दा के भन्न सकिन्छ भने अनौपचारिक क्षेत्रका समस्याहरू समाधान नभइकन नेपालमा गरिबीको न्यूनीकरण गर्न गाह्रै हुन्छ सहरी क्षेत्रमा विकटबाट मानिस झर्ने क्रम दिनदिनै बढ्दो छ यसैले पनि शहरी क्षेत्रमा सड़कतिर नाङ्लोमा प्लास्टिकमा पसल राख्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको पाउन सकिन्छ यस्तोमा सड़क पसले र नगर प्रहरीबीचको तेलकासाले कुनै पक्षलाई पनि फाइदा न त पुगेको छ न पछि कहिले पुग्छ होला नेपाली अर्थतन्त्रलाई विकास गर्न त यसको सही व्यवस्थापन गर्नु अति आवश्यक रहन्छ किनभने जुन अनौपचारिक क्षेत्रका उद्यम बढेर औपचारिक क्षेत्रमा आउँछन् मुलुकको करको दायरा त्यति नै फराकिलो भएर जाने हो नि अनौपचारिक क्षेत्रका यी उद्यमीहरूसँग उद्यमशीलताको सबभन्दा महत्वपूर्ण तत्त्व छ जुन हो मेहनत र झुझारूपन तर यी झुझारू र सृजनशील उद्यमीहरू सही किसिमले सम्बोधन गरी किन अनौपचारिक अर्थतन्त्रमा रहेर सक्ने जति वृद्धि गरिरहेका छैनन्त कति हाम्रा नियम कानूनले अनौपचारिक क्षेत्रका उद्यमी औपचारिक क्षेत्रमा प्रवेश गर्न गाह्रो बनाइरहेको त छैन यसबारेमा अहिले नै सोचेर सुधार गर्न सके सुन्धारामा फुटपाथमा कपडा बेच्ने सुकुमान दाई भोलि फेन्सी स्टोरका सञ्चालक कसरी नबन्लान्त मरू गणेशमा डोकोमा तरकारी बेच्ने राममाया दिदी केही महिनामा ग्रोसरी स्टोर खोल्न सक्ने पो कसो न नहोला अनौपचारिक उद्यम र व्यवसाय नेपाली बजारका लागि समस्या कि शक्ति भन्ने विषयको यो प्रस्तुतिपछि अब लाग्छौ केन स्कुलनको पुस्तक जनधन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ टापुको सभागृह छोडेर अगाडि बढ्दै जाँदा जुजुमानले अलि पर बेन्चमा लहरे केही मानिसहरू बसिरहेका देखे उनीहरूको खुट्टामा फलामका ने लगाइएका थिए लाग्थ्यो अपराधीहरू कारवाहीको प्रतीक्षा गरिरहेका थिए यो देख्ने बित्तिकै जुजुमानले एक महिला लुटेराले लुटेर लगेको आफ्नो पैसा जसङ्ग सम्झे सँगसँगै उनलाई एउटा आश पनि जाग्यो कि त्यो चोर पनि त्यही कहीँ हुनुपर्छ त्यो चोरलाई फेरि देखियो भने त लुटिएको पैसा फेरि फिर्ता लिन सकिन्छ यो आश मनमा बग्दै जुजमान बिस्तारै ती मानिसहरू भएको ठाउँमा अगाडि बढे त्यो ठाउँमा देव्रेतिर र दाहिनेतिर एक एकवटा एक बेन्च राखिएका थिए र देव्रे बेन्चको छेउमा एउटा ढोका थियो जसमा लेखिएको थियो कडा श्रम विभाग बेन्चको अलि टाढा केही सुरक्षागार्डहरू एक आपसमै गुनगुन गरिरहेका थिए तिनीहरूको ध्यान अपराधीहरूतिर पटक्कै थिएन सायद मजबूत नेलले उनीहरूको खुट्टा जकडेको भएर पनि होला भाग्ने सम्भावना कम भएकोमा उनीहरू निश्चिन्त थिए जुजुमान सबैभन्दा छेउमा रहेको कैदी कहाँ पुगे नजिक गएर हेर्दा देखियो ती कैदी त दस एघार वर्षको जस्तै लाग्ने एउटा ठिटोपो रहेछ त जो यसो हेर्दाखेरि अपराधी जस्तो बिर्कुलै देखिँदैन दे थियो अनि नम्र भएर सोधिहाले जुजुमानले तपाईँ किन यहाँ केटाले जुजुमानलाई एक टक भएर हेरे र पहरेदारहरूतर्फ कर्के आँखा लगाउँदै भने म काम गर्दा गर्दै समातिएको लौ काम गर्दा गर्दै पो समातिएको कस्तो खालको काम गरिरहेको बेलामा समातिएको त आश्चर्य मान्दै आँखा ठुल्ठुलो बनाउँदै जुजुमानले सोधे म जनकदाईको साधारण किराना पसलमा भरियाको काम गर्थे सामानहरू ओसार्थे केटाले उत्तर दियो ऊ अरू केही भन्नु खोज्दै थियो तर नजिकै बसेको अलिक खैरो कपाल भएको मान्छेलाई हेरेर बोल्न हिचकिचायो मैले नै उसलाई काम दिएको हुँ अलि मध्यम उमेरको अनि बलियोदेखि नै जनकले जवाफ दिए त्यो केटाको र जनक महाजनको खुट्टामा एउटै जन्जिरले बाँधिएको थियो त्यो केटाले भन्यो कि ऊ पनि ठूलो भएपछि उनको बुवा जस्तै फ्याक्ट्री नजिकैको गोदाममा प्रबन्धक हुने रे अब यो त स्वाभाविक पनि हो तर हेर्नुहोस् न पछि त्यो फ्याक्ट्री नै बन्द भयो अनि उनको बुवाले कामै गर्न सकेनन् त्यसैले यो केटाले काम गरे भने उनको परिवारलाई पनि केही फाइदै होला भनेर मैले सोचे अब यसले मलाई पनि त राम्रै गर्ने हो नि अब पसल धेरै ठूलो काम पनि धेरै यस्तो बेलामा यो केटालाई मैले काममा राख्न सकेँ भने उनले काम पनि सिक्ने अनि मैले पनि अलिक थोरै पैसा दिएर मेरो काम पनि गराउन सक्ने मलाई पनि त अलि सस्तो मूल्यमा सहयोगी चाहिएकै थियो तर अब सबै खत्तम भयो त्यसमाथि त्यो केटाले फेरि केही थप्यो म सामानको सूची र हिसाब किताबहरू सम्हाल्थे अनि मैले राम्रो गरे भने जनक साउले मलाई मैले रोजेकै सामानहरू मात्रै ओसार गर्ने काममा लगाउँछु भनेर वाचा पनि गर्नुभएको थियो त्यसपछि मैले व्यापारिक पत्र पत्रिकाहरू पनि पढ्न थालेँ सूचनाहरू पनि पढ्न थाले अनि सामानहरू ओसार पसार गर्न जाँदा पुर्याउन जाँदाखेरि मैले स्कुलका साना बच्चाहरू मात्रै होइन ठुल्ठुला सर मिसहरूलाई पनि भेट्ने अवसर पाएको थिएँ त्यसपछि जनक साउले मेरो बडुवासमेत गरिदिनु भयो अनि त मैले मेरो बुवाको ऋण पनि तिर्न सकेँ अहिले त मसँग एउटा साइकल किन्न पुग्ने पैसा पनि जमा भएको छ मलाई केही नदी भित्तई में काम लगा भर थी मैं पैसा पाने भर तो काम हुटा को आवाज मधुर भय अब जीवन लठिन होने भोलाभरी फूल ली को एकजना बलिओ देखिने हसमुख मानसले उनको खुट्टा केटा को खुट्टा संगजीर बांधे थी मैं जीवन में अरु काी कईल काम करेन फूल को व्यापार को मैं आप फूलगाड़ी बनाए सहरका चोकचोकमा मैले फुलका गुच्छाहरू बेचेर रा, निकै राम्रो कमाएँ सबैलाई मेरो फुल एकदमै मन पर्थ्यो मेरा गुच्छाहरू अति राम्रो लाग्थ्यो मेरा ग्राहक त यति धेरै भए यति धेरै भए के कुरा गर्नु तर फुल पसलेहरूलाई यो कुरा त्यति मन परेन उनीहरूले मलाई घुमन्ते व्यापारी भन्दै म विरुद्ध उजुरी लाए हुन त म घुमन्ते त घुमन्ते नै हुँ अब के गर्नु उनीहरूले जस्तै भाडा तिरेर पसल राख्न सक्दिनँ म साँच्चै भन्ने हो भने मैले गरिरहेको व्यापारको तरिका नयाँ त होइन नि यो पहिले पहिल्यैदेखि थियो नि जे भए पनि उनीहरूले मलाई काम नलाग्ने आँखाको कसिङ्गर फोहरी भनेर धेरै गाली गरे तिमीहरूलाई म अनि मेरो फुलगाडीकि फोहरी जस्तो लाग्छ काम नलाग्ने जस्तो लाग्छ कमसेकम मैले मागेर त खाएको छैन नि कामै गरेर खाइरहेको छु नि ती व्यक्तिले आक्रोश पोखे तर फेरि तिमीले बाटोको नजिकै फुल बेचेको पनि त हो नि जनकले भने त्यसले गर्दाखेरि मेरा ग्राहकहरू हिँड्नलाई अप्ठ्यारो भएन त मेरो पसलसम्म आउनलाई उनीहरूलाई कस्तो गाह्रो हुन्थ्यो त्यसका लागि मलाई दोष दिने हो ती फूल बेच्ने मानिसले चिडिएर उत्तर दिए जुजमानले त्यो विवादलाई अलि शान्त पार्न खोज्दै बिचैमा भने अँ त्यसैले उनीहरूले तपाईँलाई यहाँ पक्रेर ल्याएको हो त ए अँ यस्तो हो पहिला मैले सरकारी अधिकारीहरूबाट केही चेतावनी पाएँ तर मैले उनीहरूले भनेको जस्तो गर्नै सकिनँ उनीहरूले पनि आफूलाई के ठान्छन् कुनी मेरा मालिकै ठान्ने हो कि आफूलाई खै म आफ्नो काममा लागि नै रहे अब जेसुकै होस् मान्छे राख्ने चिडियाखाना नै ठिक छ त्यहाँ कमसेकम मैले काम त गर्नु पर्दैन अरू पसलेहरूले एक दिनमा कमाउने ज्यालाभन्दा तीन गुणा बढी पैसा पाउँछु अनि बस्नको लागि एउटा कोठा पाइहालिन्छ यो कुरा सुनेर केटाले पनि फुसफुस सोधे तिनीहरूले मलाई पनि चिडियाखानामा पठाउँछन् हो चिन्ता नगर बाबु यदि उनीहरूले त्यसो गरे भने तिमीले एकदमै व्यवहारिक व्यापार सिक्न सक्नेछौ फूल व्यापारीले उसलाई शान्त पार्दै भने त्यसपछि जुजुमान महिलाहरूको समूहतिर फर्किए जो अर्कोपट्टि थिए र त्यहाँ बसेकी एकजना पछौरा ओढिरहेकी महिलालाई उनले बिस्तारै सोधे अनि तपाईँ चाहिँ किन नि यहाँ हामीसँग एउटा माछा मार्ने डुङ्गा थियो केही अधिकारीहरूले मलाई त्यसमा काम गर्न रोके उनीहरूले मलाई चेतावनी दिए कि मैले महिलाहरूका लागि लागू गरिएको सुरक्षा नियमको उल्लंघन गर्दै सुरे उनले आफ्ना नजिकै रहेका साथीहरूलाई निहाल्दै फेरि भने यस्तो पनि सुरक्षा नियम हुन्छ सुरक्षा नियमले त हामीलाई काम गर्ने ठाउँमा अपमानित हुनबाट पो जोगाउनुपर्ने त काम गर्दा कम ज्याला पाउला भन्ने कुरामा पो विचार गरिदिनुपर्ने त मैले अधिकारीहरूको कुरा नसुनिक काम गरिरहे उनीहरूले दुई पटकसम्म हाम्रो काम बन्द गरिदिए अब हेर्नुहोस् रा न यति राम्रो मौसम छ हामीले माछा मार्ने जहाजको रस्सी पाल कपडा सबै तयार पारिसकेका छौं यो बेलामा हामीलाई यहाँ समातेर राखेको छ यसपालि त हामीलाई यहाँबाट उम्कनै नदिने रे फलामकै बार लगाएर एकदमै धेरै सुरक्षा दिनेरे ताकि हामी काम नगरिकन सुरक्षित भएर बस्न सकोस् त्यसपछि उनले अलि चर्कोस्वरमै मानिन् उनीहरूले मेरो छोरालाई चाहिँ के गर्ने होला नि अब ऊ जम्मा तीन वर्षको त छ तर उसको तौल मैले उठाउने टोकरीहरूभन्दा धेरै बढी छ उसलाई बोल्दा कसैले नरोक्ने अनि पैसा कमाउनको का लागि काम गर्नको का लागि केही सामान उठाउँदाखेरि चाहिँ महिलाको सुरक्षाका लागि बनाइएको नियम उल्लंघन हुन्छ भनेर भन्ने त्यसपछि आँखाभरि आँसु राख्दै उनले फेरि भनिन् मेरो छोरालाई बोक्नको लागि उनीहरूले अरू नै कोही मान्छे खोज्दैछन् रे मान्छे पाउन त्यति सजिलो छ एकजना लामो अलिक घुम्रिएको दारी भएको अनि अनुहारमा दागै दाग भएको मानिसले भने उनको नजिकै बसेको युवकलाई कुहिनाले ठेल्दै अगाडि आएर उनले भने इ यो जितबहादुर मसँगै बसेर मेरो सहयोगी भएर दुई जाडोसम्म बस्यो उनले मेरो सैलुनलाई सफा राख्न अनि ग्राहकहरूलाई तयार गर्न मद्दत गर्थे जब मैले उनलाई यो व्यापार सिकाउन खोजेँ तब मलाई यो समस्या झेल्नु पर्यो पक्रेर ल्याएर यहाँ यसरी नेलमा बाँधेर राखेको छ जितबहादुर कुनै सङ्घको सदस्य छैन नि त त्यही भएर उनले काम गर्न नपाउने रे कुनै न कुनै सङ्घमा आबद्ध भएपछि मात्रै काम गर्न पाउँछ भन्ने पनि कहीँ नियम हुन्छ काम गर्नको लागि सङ्घको सदस्य हुनै पर्ने भन्ने पनि हुन्छ जितबहादुरलाई भने अर्कै पिरलो थियो अब मैले काम गर्ने इजाजत कहिले पनि पाउँदिन होलागी अनौठो टापुमा अनौठो अनुभव जुजुमान सङ्घाल्दैछन् र जुजुमानका यिनै अनुभवहरूलाई धारावाहिक रूपमा हामी अघि बढौंमा समेटिरहेका छौ त्यो बिरानो टापुमा जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै अर्को अङ्कमा जुजुमानका थप नयाँ अनुभव हामी समेट्नेछौँ अघि बढौँको अन्त्यमा हामी आएका छौ समनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोली कार्यक्रम सेवा में रोटरी में अगि हामी को आउने अंक लम बारे थप जानकारी र कार्यक्रम का पहले का अंकू डब्लू डब्लू डट फेसबुक डट कम फोवर्ड स्लैश कैपिटल एजीआई कैपिटल बी एडीएचएन अढ़ाऊ हम स